नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा प्राविधिक मित्र रिजनसँगै म कार्यक्रम सञ्चालक ध्रुवराज खनाल शुभ बिहानी दैनिक बिहानी प्रस्तुति हो र शुभ बिहानी प्रत्येक दिन बिहान आठ बजे आउने गर्दछ शुभ बिहानीमा हामी तिथिमिति त्यसै गरी तपाईँको राशिफल रेडियो अर्पण का सु। एक सय चार थप्लो दैनिक प्रचार्णमा रहने कार्यक्रमको रूपरेखा त्यसै गरी तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई हामीले स्थान दिँदै आइराखेका छौ पनि शुभ बिहानीको प्रारम्भमा आजको तिथिमिति आज विक्रम सम्बद् दुई हजार एकहत्तर साल साउन एक्काइस गते बुधबार तदनसार दुई अगस्ट छ तारीक श्रावण शुक्ल पक्ष दशमी तिथि बिहान दश बजे उपन्त एकादशी तिथि अनुराधा नक्षत्र बिहान छ एक्काइस बजे उपरान्त ज्येष्ठा नक्षत्र एन्द्री योग भोलि बिहान चार छत्तीस बजे उपरान्त वैघति योग वजिदकर्ण आनन्ददादी योगमा सौम्य योग, योग चन्द्रमा वृश्चिक राशिमा लाभ बेला बिहान सात बजेसम्म शुभ बिहानीको प्रारम्भ मैले जानकारी प्रस्तुत गरेँ आजको तिथिमिथि आजको तिथिमिथि पश्चात् अब भने लाग्दैछौ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बाह्र मेष राशिले तपाईँको आजको दिनमा नयाँ रोजगारीको अवसर मिल्नेछ छोटो दुरीको रमाइलो यात्रा होला वृष राशि तपाईँको आजको दिनमा आर्थिक समस्याले पिरोली रहनेछ यात्रामा सजग रहन आवश्यक छ तपाईँको आजको दिनमा भाग्यको उदय हुने समय छ प्रेममा मिलनको क्षण आउनेछ कर्कट राशि कर्कट राशिले तपाईँको आजको दिनमा दिदी बहिनीको सहयोगमा काम बन्नेछ सरकारी क्षेत्रबाट सहयोग मिल्नेछ शिले तपाईँको आजको दिनमा शुभ समाचारले मन प्रसन्न बन्नेछ आर्थिक क्षेत्रमा सफलता मिल्नेछ कन्या राशि कन्या राशिले तपाईँको आजको दिनमा नसोचेको काममा सफलता प्राप्त होला मन प्रसन्न रहनेछ तुला राशि हुने तपाईँको आजको दिनमा कृषिजन्य व्यवसायबाट फाइदा होला स्वास्थ्यमा सामान्य समस्या आउनेछ सा। राशि हुने तपाईँको आजको दिनमा पराक्रममा वृद्धि हुनेछ शुभ समाचारले मन प्रसन्न एवं खुसी रहनेछ धनु राशिले तपाईँको आजको दिनमा नचिताएको काममा आवश्यक धन खर्च हुनेछ अनावश्यक धन खर्च हुनेछ स्वास्थ्यमा समस्या होला मकर राशिले तपाईँको आजको दिनमा नयाँ रोजगारीको अवसर प्राप्त होला शरीरमा स्फूर्ति आउनेछ राशि कुम्भ राशिले तपाईँको आजको दिनमा शत्रु पक्ष कमजोर बन्दै जानेछन् मिष्ठान्न भजन प्राप्त होला र रा मेन राशले तपाईँको आजको दिनमा सोचेअनुसार काम सम्पन्न होला धार्मिक कार्यमा मन आकर्षित हुनेछ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ राशिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारी मैले गराए यदि तपाईँले शुभ कार्य गर्दैछ शुभ कार्यको शुरूआत गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि त्यो कार्यले सफलता हात पार्नेछ रेडियो रेडियो पाँच मेघाटको पर्चा बाकि आज के कस्ता कार्यक्रम छन् त्यस सम्बन्धी जानकारीतर्फ यति बेला शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले अर्पण बहस सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय नेपालवाणी समाचार भने पप आवाज तपाईँले सुन्न सक्नुहुनेछ दस बजीसम्म दस बजेको समय अर्पण समाचारको भने तेश पश्चात लोक झन्कार रामुले साथ दिनुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबरको भने लगत्तै जस्ट फर इन्जोय तपाईँले सहकर्मी सुजिता र दिवसको साथमा सुन्न सक्नुहुनेछ सा? बाह्र बजेको समय नेपालवाणी समाचार भने लगत्तै बलिउड फोल्डर तपाईँले दिउँसो एक बजेसम्म सुन्न सक्नुहुनेछ एक बजेको समय अर्पण खबरको भने त्यसपछिको समयमा अफलाइन चोइस तपाईँले सुन्न सक्नुहुनेछ दिउँसो दुई बजेको बजे समय रहनेछ अर्पण समाचार भने लगत्तै दिवसले साथ दिन बज़ेको समय नेपालौखानुस गाउँ सहकर्मी राजमले साथ दिन आउनुहुनेछ सा पुरानो चार बजेसम्म चार बजेको समय अर्पण खबर लगत्तै हाम्रो आवाज मिलाको साथमा तपाईँले सुन्न सक्नुहुनेछ पाँच बजेको पालो अर्पण बुलेटिनको लगत्तै जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ छ बजीसम्म साँझ छ बजेको समय रहनेछ नेपाल छ बजे अर्पण स्थानीय समाचार स्थानीय क्षेत्रमा भइ गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौ सात बजेको समय अर्पण शुभ साँझको दिवसले साथ दिनुहुनेछ भने साढे सात बजे साझा खबर सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय नेपालवाणी समाचार पाउने नौ बजे बीबीसी नेपाली सभा तपाईँले सुन्न सक्नुहुनेछ लगतै बुलबुल अच्युत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट तपाईँले सुन्न सक्नुहुनेछ दस बजेको समय नेपाल एफएमको समाचार लगतै खुदोली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ राति एघार बजे हाम्रो आजको यात्रा टुङ्गिनेछ भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौं भोलि बिहान चार बजे मंगल धुनका साथमा हामी फेरि पनि उपस्थित हुनेछौ तपाईँले पर्वसनमाला भजन संगीत सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय प्रभात बाँडेको भने भोलि बिहान छ बजे सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ साढे छ बजे बाढी बहसको पालो रहनेछ भने 7 बजे अर्पण स्थानीय समाचार सभा बजे बीबीसी बिहानी सेवा तपाईँले सुन्न सक्नुहुनेछ साढे सात बजेदेखि आठ बजीसम्म विभिन्न गीत संगीत तपाईँले सुन्न सक्नुहुनेछ आठ बजेसम्म आठ बजेको समय शुभ बिहानीको भोलि नयाँ श्रृंखलामा शुभ बिहानीमा फेरि पनि हाम्रो भेट हुनेछानी सुनिरहनु भएको छ शुभ बिहानीमा यति मैले जानकारी प्रस्तुत गरेड एक सय चार थप्लो आज बुधबार के कस्ता कार्यक्रम प्रचार हुन बाँकी रहेका छन् त्यस सम्बन्धी जानकारी हामी कार्यक्रमको अन्त्यतिर छौ तपाईँले पठनुभएका शुभकामना सन्देशलाई यति बेला स्थान दिँदैछौ शाप्त भएको छ रत्नगरी सौरा निवासी शिशिर आज जन्म परेको छ सुस्वास्थ्य उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिन चाहनु भएको छ शुभकामना दिनेहरूमा हुनुहुन्छ हजुरबा हजुरआमा मोतिलाल दहाल, दिलकुमारी दहाल, त्यसै बाबा जनार्दन दहाल, मम्मी शर्मिला दाहाल हुनुहुन्छ अङ्कल अन्टी भनेर लेख्नु भएको छ ज्ञानेन्द्र डोलनाथ गीता निरु दिदी समीक्षा दहाल, भाइ सोहन दाहाल लगायत सम्पूर्ण दाहाल, दाहाल परिवारले आज परेको शिशिरको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न चाहनु भएको छ त्यसै गरी शिशिरलाई रेडियो अर्पण एक सय मेघार्जको तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना आज जन्मदिन पर्ने शिशिर लगायत तपाईँ जसको जन्मदिन परेको छ तपाईँ सम्पूर्णमा रेडियो अर्पण एक सय तर्फबाट लाखौं लाख शुभकामना व्यक्त गर्दै आजको स्विहानीको श्रृङ्खलाबाट भने विदा माग्नुपर्ने समय भएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई पनि आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु तपाईँको आजको दिन शुभ बितोस् नमस्कार